नमस्ते नमस्ते नमस्ते कैसा हाल खबर जााड़ो कीर सीता को प्रेम कति को गहरो भै त आज चौ बाटो को चौथो अंक तपाईँलाई न्यानो स्वागत अनि अरूलाई निम्त सुनाइदिने काम है त अब साथी भएपछि त्यति त गर्नुपऱ्यो नि होइन अस्तिको अङ्कमा हामीले सारा र वर्षाको बिच उमेरको धेरै फरक रहेनछ भन्ने कुरा थाहा पायौँ अनि आधा रातमा निन्दा लागेन भनेर वर्षाको ढोका ढकढकाउन पुगेकी साराले आफ्नो बाबुको मृत्युको दुःखद घटना सुनाउँदै वर्षासित आफ्नो सिज भएको मोबाइल फिर्ता गराइदिन अनुरोध गरे उता ढिला उठ्यो भनेर सामान्य ठाकठुकबाट सुरु भएको पवित्रा र सन्तोषका दिदी भाइको झगडा सन्तोषले दिदीलाई साले भनेर गाली गरेसँगै टुङ्गियो योसँगै हामीले वर्षा र मिलनको रमाइलो फोन संवाद पनि सुन्यौँ राति क्रिसमस सुत्न गएपछि वर्षाले साराको फोन दिई र यत्तिकैमा कुरा स्मृतिको त्यसपछि त्यसपछि के भयो ए के भएन क्यारे नाटक सक्यो होइन त ल बाँकी भाग सुनौ है त एकछिन फोन नचलाउनुहोस् है चो लायसनको तारा खसाइ दिउ न त्यो तारा मा त दाइन ज पन झरि ओहो के सारो मीठो गीत गाउने हो दि कान्छले सुने त अहिले तारे झारेराउ थियोला हैन यतिकै कोिले गए गाइन्छ नि बाथरूम सिंगर हो के यो त बाथरूम होइन नि त दि भयो भयो पुग्यो न जसका बाबा दि फुर्सद हो पानीपुरी खान जाने अलिकति काम छ नि त मेरो सारा. के काम भ्याएर जाउँ न त म नि हेल्प गर्छु नि पर्दैन पर्दैन एक कोठा सफा पनि के फोहोर छ र एक कोठा मेरो रुम हेर्नुपर्छ हजुरले अनि बल्ल फोहोर भनेर के हो थाहा पाउनुहुन्छ जा। जाम अहिले फेरि राति पर्छ अनि मम्मी कराइसिन्छ पानीपुरी खान गएको है मा गाको क्रिस्मा त एकदम हेल्थ कन्सियस थियो दि त्यो जे पाइते खाँदै खान्न अनि सबभन्दा बढी बिरामी पनि त्यही भइरहेको छ तर पानीपि धेरै चाहिँ साँच्चै खानुहुन्न रहेछ चे, सा। जन्डिस हुने रहेछ मेरो एकजना साथीलाई हस्पिटलाइज गर्नु परेको थियो हे दिदी अब भातकै साटो खानेलाई त भइहाल्छ नि म त कहिले काहीँ हो धुलो धुलो धुलो कस्तो धुलो रहेछ बाट यो बाटो त खै यो बाटो बनाउन थालेको एक वर्षै हुन लाग्यो बिचमा छोडेर यस्तो बिजोक्छ भने किन यसरी होला है मान्छेहरू मात्रै हो र फोहोर हेर न फोहोर गनाको यहाँनिर फोहोर फालेमा कुनै कति हजार फाइन भनेर टाँसेको थियो अलि त त्यो सुचो नै हुेर फेरि फोहोर फाल्न थालेछन् घु जस्ता मान्छे यस्तो त छ अनि कसरी हुन्छ हामी नेपालीले आफ्नो घरको चोक्टो सफा गर्न पाइपुग्छ क्या हाम्रो भन्ने त भावनाै छैन यस्तो पनि बस्ने ठाउँ हो के गर्नु भयभरको सुविधा र अवसर यहीँ छ रहरले को आउँछ अरे यहाँ सब बाध्यता त हो अह म त बस्दिनँ त यस्तो देशमा दिस होल कन्ट्री सक्स कहाँ जान्छौ त जाने हो म त युएस प्लस टू त सकियोस् दिनेश मामाले लग्छु भन्छ आज नि अप्लाई गरिसक्यो तिबरू युएसमा चाहिँ जब पाउन गाह्रो छ रे मैले सुनेको अस्ट्रेलियामा राम्रो छ कि अहिले त मेरा कति साथी गइसके मेरो त त्यो दुई वर्ष लस भएर त हो नि न त प्लस टू सकिसके सा आउन्थे यहाँ बसेर त केही काम छैन दिदी कस्तो नउठाएको होला चारचोटि गर्छ क्लासमा भयो नि म्यासेज त गर्नुपर्छ नि कहाँ राख होला चाबी जुत्ताभित्र पनि छैन डोरम्याट मुनि पनि छैन कहाँ राख होला तल कोठाको दिला त त्यहाँ छैन सोध्नु पर्यो ए आइस त म यता चाबी खोजे खोजेँ फोन किन किन्न उठा जोड़ी गरे? फोन हराएको हो र मेरो फी तिर्ने नोटिस दिदी थियो दिदी बाह्र गजेपछि त फाइन लाग्छ अरे तेह्रबाट सेकेन्ड रम्छ हाम्रो टौकेको चिया मलाई हो दिदी ओए वर्षा दिनलाई भेटेर के भनिस् के होइन भित्र के भयो भनेर सोधेको मात्र त हो नि के भनेको छु र मैले अँ थाहा छ मलाई त्यो पनि किन सोध्नु पऱ्यो किन चासो चाहियो मेरो बारेमा आइएम सरी सारा इट्स जस्ट आई क्यान नट सी यु इन ट्राभल ओ रियली डु अ फेभर फ्रम मी देन स्टप वरिङ बााउट मी स्टप एक्टिङ लाइक माई मदर ओके यु नोभर्स स्मृति युआर माई बिग ट्रभल होइन जाडो प्रत्येक वर्ष पर्छ कि मलाई मात्रै त्यस्तो लाग्यो होला भर्स भेट भइहाल्छ नि अस्ति भ्याइन नि सीता दिदीले बोलाउनु भयो अनि फोन गरिन तिमीलाई जे होस् मन पराउँदैछ दिदी राम्रो हुनुहुन्छ थाहा छ बिहान खाना त म उतै खान्छु नि धेरै जस्तो मलाई त फेरि कस्तो अप्ठ्यारो लाग्छ के अनि कहिलेकाहीँ दिदीले थाहै नपाउने गरी आफूले भात पकाइदिन्छु त्यस्तो भयो भने चाहिँ फेरि तरकारी ल्याइदिनुहुन्छ हो हो कति माया गर्ने हो बुहारी बनाउँछन् कि के हो तिमीलाई छोरा पनि छ भने होइन विदेशमा <laughs> कस्तो होला त्यसो भयो बिहानको खाना उतै खायो भइहाल्यो नि त सित्तेमा खाने होइन क्यारे तिमीले पनि त पढाइदिइरहेको छ नि छोरीहरूलाई कुरा त्यस्तो होइन क्या मिलन आई निड अनि म दिनभरि घर बस्दा बस्दा पागल हुन लगाइसकेँ के काम छैन मेरो तिमीले दिएको नोभेलहरू दुईचोटि पढेर भ्याइसके दिनभरि सिधा दिदीसँग बस्यो टिभी हेऱ्यौ आइकेटेड कस्तो चाहिरहेछ मसँग ढाँट्छु No, no, त्यस्तो होइन मैले गरेको आइम सरी मैले फुपूसित कुरा गरेको थिएँ अहिले खाली छैन अन्त बुझौला भन्नुभएको छ केही दिन वेट okay, okay, ए, ए आ, थीक, थीक, थीक। ओ, गर न है इट्स ओके डियर म बुझ्छु नि ए बरु तिमी ट्युसन पढाउँछौ मेरो सानीआमाको छोरा छ ठिक ठिक ठिक हो तिमी त्यसलाई ट्युसन पढाउ जिडी गर्दैछ त्यसले मैले कुरा गरेको थिएँ नि अस्ति नै मेरो अर्को एउटा साथीले पढाउँथ्यो अहिले ऊ बाहिर गयो पैसा राम्रो दिन्छन् एकदमै धनी छन् त्यो साथीले दिनको एक डेढ घन्टा पढाएर छ हजार लिन्थ्यो महिनाको सानो बुवा हुनुहुन्न एक्लो छोरो हो प्लस टू जोइन गरेपछि सानो बुवा बित्नुभयो ला हो र के भएर रक्सी खानुहुन्थ्यो अलिक बढी नै जन्डिस भएको बेलामा रक्सी र कुखुराको मासु परेछ लास्ट माया गर्ने छोरालाई त्यसले ह्यान्डल गर्न सकेन बिचरा त्यसपछि गाँझा साँझा खान थालेछ सा, पढाइ बिगारे यत्तिकै कता कता साइकेटिस्टकोमा लगेर अहिले अलि राम्रो भएको छ जिइडी सकाएर बाहिर पठाइदिने भन्नुहुन्छ आमाले तिमीलाई नजिक हुन्छ यार छाउनी ताल चल हो नि के भन्छौ हुन त हुन्छ तर मैले जिइडी कोर्स पढाउन सक्छु त वाइ नट साइन्स जस्तै त हो नि त्यही पनि दुइटा त उसले सब्जेक्ट पास गरिसकेको छ म्याथ र इङ्ग्लिस हो क्यारे त्यही पाँचवटा त हुन् कस्तो दिमाग नआएको यार मेरो पहिला कमन यु क्यान डु इट के पर्यो भने आई विल हेल्प यु ओके दाम आइल डु इट ग्रेट त्यति जेल कुनै जब त भेटाइहालिन्छ नि बुझ्नलाई पनि त टाइम हुन्छ होइन ह्याप्पी सी इट्स द्याट सिम्पल साह्रै आत्तिन्छौ क्या तिमी ए छ हजारसम्म मात्र दिन्छन् रे भइहाल्यो नि त कहिलेबाट जान्छस् अँ अँ हुन्छ बसेर पनि त के काम छ र घरमा अनि यता सिता दिदीसँग कुरा गरिस् त ट्युसनको पैसाको बारेमा घरमै त्यत्रो बेर पढाइदिनु छ त्यो पनि उनका छोरीहरूलाई मात्र पाँच हजार त नलि फेरि भाँडा नतिरे हुन्छ भनेर त्यसैमा फचे गर्न खोजिदिन् नि भए पनि के भर्छ र मान्छेको कति पाँच हजार ठिकै हो नि त तँ बिहानको भात पनि त्यही खान्छु भने कि होइन म आउँछु पछि पक् न दुई चार दिन खै कता हो फिल्ड भिजिट लाने भनेको छ त्यो सकिन त दे मिलनले बिर्सिस <laughs> भनेर फोन गर्दै थियो हिजो धेरै भयो अरे हामी तिनजनासँगै नभेटेको पक म मिलाउँछु छिटै है अँ सन्चै छौ पनि ए सुन्दा, तेरो बाबाले फोन गरा गरेथे आठ दसचोरी त गरिसके फुपूले पनि गरेकी थिइन् के गर्ने हो कति दिनजेल नउठाउने बिचरा आत्ते लान् नि फेरि उठाएर राम्ररी बसेकी छेसम्म भनिदिउँ यति साह्रो निस्टुरी पनि नभए कि त बाउ भनेका बाउ हुन् नि यार ल ल जे सुकै गर साह्रै जिद्दी छस् त पनि ल ल राख राम्ररी बस ए सुन्त पिर नलिनी फेरि पागल ल बाई बाई को वर्षा दिदी हो फोनमा दिदी तरकारी के पकाउने म लिन जान्छु नि त दिदी आम सरी अँ धन न सन्तोषले सरी भन्यो सन्तोषले शरी त भन्यो तर कि त्यति धेरै चित्त दुखायो कि पवित्राको मन भाइको एउटा शरीरले फर्केला तपाईँलाई के लाग्छ जे जस्तो लाग्छ हामीलाई लेख्न नछोड्नु होला नाटक लेखिका दुर्गा कार्कीले अरू जे बिर्से पनि हामीलाई प्रतिक्रिया पठाउन चाहिँ नबिर्सन भनिदियो है भनेकी छन् क्या मलाई अनि कार्यक्रम सुन्न पनि तपाईँले बिर्सनु भयो भने त फेरि म एक्लै पो हुन्छु त त्यसैले हामीलाई फेसबुकमा फेसबुक डट कम ट्विटरमा ड्रामा र त्यसै शैली डट थिएटर वान एट जीमेल डट कममा प्रतिक्रिया पठाउन नबिर्सिनुहोला आजको नाटकमा अभिनय गर्नुहुने दुर्गा कार्की निशा थापा समापिका गौतम आर्यन न्यौपाने रविना थापा सीमान्त बुढा सैनी मनिषा देवकोटा लगायत नाटकका परिकल्पनाकार एवं सम्पादक महेश पौड्याल लेखक दुर्गा कार्की निर्देशक नवराज बुढाथोकी लगायत सबैलाई धन्यवाद अर्को हप्ताको सोमबार साँझ सभा सात बे मङ्गलबार दिउँसो दुई बजे म तपाईँलाई भेट्न आउने छु रेडियो नाटक चौ बाटो सुन्न नबिर्सिनु होला